कालज गीत सविशेष प्रस्तुति अजर अमर गीत स्वर्णिम युग का सुन्दर हुर दस्तावेज कालजी गीतर को विशेष प्रस्तुति अजर अमर गीतर यहालाई हार्दिक स्वागत छ प्राविधिक मित्र शशीन्द्र गौतमका साथमा आजको श्रृंखला अजर अमर गीतहरू शुभकामना आदान केन्द्रित गर्नेछ सबभन्दा पहिला सबै मित्रहरूमा यो ग्रेग्रिन क्यालेण्डर अनुसारको नव वर्ष दुई हजार पन्ध्रको मंगलमय शुभकामना भीन्तुना त्यसै गरिकन गुरूविशेष र अन्य शब्दहरू यहाँलाई व्यक्त गर्न चाहन्छु कामनाको पहिलो रहरमा एउटा कुरा छ जहिले पनि हामी नववर्षको पहिलो दिन वा पहिलो हप्ता शुभकामना दिइरहेका हुन्छौं हृदयबाटै र त्यो हृदयको भाव एउटै कुरामा व्यक्त हुन्छ हामी सधैँ अरूको हित अरूको भलाई उन्नतिको कामना गर्दछौ मनसा वचन कर्मले हामी त्यो कुरा चाहन्छौं भने यहाँले पनि आफ्नो शुभकामना व्यक्त गर्न सक्नुहुनेछ हम फेसबुक व ट्वीटर सबभा पहला हामला रियाद साउदी अरब रतन चंदले अजर अमर गीत का संपूर्ण टीमला नववर्ष दुई हजार पन्द्रह को हादिक शुभकामना भन्न शुभकामना का शब्द संग गोपाल युजन को शोर संगीब्द को स्वागत and I बगर कुनकुन सगर दिखे मेर वीर हरू ने हाथ के को नगर कहाँ पर नेपाली फुङ बनाउने नाला पानी काम नेपाली फुङ बनाउने नाला पानी काम मलाई पनि त्यहीँको पानी रे। मर्द मारदीर हम पीर का छोरे परेश मरद छन मारद सौंद रेदेव धनदेव के को धाम माँ विचार अखिम र दोस्रो महत्त्वर जबिर कता दे दे ने पाली मेरो मला पनी ने पाली मन लगे पाली जाए मेर देखा करी ने पानी जीत गौन मन न लगे तिम्रो जन्म ढोलबाट भुइँ मान्छे लेख्नुहुन्छ भनीदेउ शुभकामना प्रकाश सर सम्पूर्ण टीम र सबै श्रोता भावकमा त्यसै गरिकन बाबाजी लेख्नुहुन्छ उज्यालो टीम र कार्यक्रमका सबै श्रोतागणमा पनि सन् दुई हजार पन्ध्रको शुभकामना कालजय संगीतको उत्खननमा कार्यक्रम अझै अब्बल बनोस भनेर वहाँले शुभकामना व्यक्त गर्नुभएको छ शुभकामनाका श्रलाहरूका कुरा, का कुरा गर्दा र शुभकामनाका गीतहरुका कुरा गर्दा नेपाली चलचित्रले धेरै पहिलेदेखि नै शुभकामना सन्दर्भका गीतहरूलाई संकलन सम्वर्धन र संगीत गर्दै आएको छ तर गैरफिल्मी गीतहरूका क्रममा पनि अम्बर गुरूङ शान्ति ठटाल त्यसै गरिकन गोपाल इन्जन नारायण गोपालका शोर शब्दहरूमा पनि शुभकामनाका प्रसंगहरू धेरै आएका छन् तर नयाँ वर्षलाई नै लक्ष्य गरेर बनाइएको शुभकामना गीत विरलै छ हामीसँग आजको संग्रहमा त्यस्तो एउटा गीत छ त्यसलाई प्रस्तुत गर्नेछौं र त्यसभन्दा अगाडि यहाँले यो कार्यक्रम मेचीदेखि महाकालीसम्म विभिन्न एफएममा सुन्न सक्नुहुनेछ र तपाईँ कहाँबाट कसरी सुन्दै हुनुहुन्छ हामीलाई हाम्रो फेसबुकमा वा हाम्रो ट्विटर यूजेवाईएलओ उज्यालोमा मेन्सन गर्न सक्नुहुनेछ वा फेसबुकमा पीआरए केएसएस प्रकाश थोप्ला एसएवाईएमआई सामी प्रकाश सामी फेसबुकमा पनि तपाईँले टिप्पणी लेख्न सक्नुहुनेछ तपाईँ मेचीदेखि महाकालीसम्म कुन, -कुन एफएमबाट कसरी यो कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँको शुभकामना कसलाई के प्रसंगमा छ नव वर्षको सन्दर्भमा हामीलाई व्यक्त गर्न सक्नुहुनेछ हामीलाई प्राप्त जानकारी अनुसार पोखरामा यहाँले रेडियो तरंगमा चकुवासभामा खादबारी एफएम कोटाङमा हलेसी एफएम नुवाकोट विदुर दुईमा नुवाकोट एफएम बुटवल मिलन चोकमा खस्यौली एफएम चितवन भरतपुरमा सिनर्जी एफएम पर्सा बीरगंजमा नारायणी एफएम चितवन रतनगरमा रेडियो चितवन मकवानपुर हेटौडा चारमा हेटौडा एफएम बाजोरा मार्तडीमा रेडियो पौरखी चितवन माड़ीमा रेडियो माडी सुर्खेत वीरेन्द्रनगर छमा बुलबुले एफएम रूपन्देही परोहामा रेडियो मलमला धनकुटामा रेडियो मकालु सुर्खेतमा रेडियो भेरी एफएम धादिङमा रेडियो धादिङ पाल्पामा श्रीनगर एफएम उदयपुरमा रेडियो त्रियुगामा तपाईँले कालोजय गीतहरूको प्रस्तुति अजर अमर गीतहरू सुन्दै हुनुहुन्छ र सुन्न सक्नुहुनेछ त्यसबाहेक यहाँहरू कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ हामीलाई आफ्नो प्रतिक्रिया वा जानकारी दिन सक्नुहुनेछ चलचित्र अवतार त्यसै गरिकन माइतीघर मनको बात यी विभिन्न फिल्ममा शुभकामनाका गीतहरू प्रयोग भएका छन् शुभकामना विशेष गरेर हामी तीन प्रसंगमा दिने गर्छौं कसैको सफलतामा कसैको जन्मदिनमा र सकल प्राणीमा नयाँ वर्ष वा नयाँ संवत्सरका बारेमा सन् दुई हजार बीसौं शताब्दीको अन्त्य र एक्काइसौं शताब्दीको शुरूआतमा शुभकामनाका प्रसंग सँगसँगै एउटा खतरा पनि आएको थियो त्यो के थियो भने अब एक्काइसौं शताब्दीमा प्रवेश गरेपछि कम्प्युटरले विशेष गरेर अनि केले काम गर्न छोड्छ भन्ने भयाव हल्ला चलिरहेको थियो तर ती सबै कुरालाई साम्य बनाएर एकाइसंस्ता अवधि सहज रूपमा अघि बढ़यो अब हामी दुई को यो ग्रेगेन क्यालेण्डर अनुसारको वर्षवोत्सवमा छौं र हामी शुभकामना दिइरहेका छौं हामी खादा ओढ़ाइरहेका छौं काढ़ बाँड़िरहेका छौं फूल छरिरहेका छौं र बुकीहरू आदान प्रदान गरिरहेका छौ देश बाहिर पनि कैय नेपालीहरू हिजोको रातमा शुभकामना मनाउँदै हुनुहुन्थ्यो धेरै शहर विदेशमा नेपालीहरूको भीड़भाड़को तस्बीर फेसबुकमा ट्वीटरमा देख्न पाइयो र यहाँहरूको नव वर्ष आगमनसँगै सुखद रहोस र यहाँहरूको परिवारमा यहाँको जीवनमा सुख शान्ति समृद्धिले छाओस् यही कामना गर्दछौ पहिलो गीत शुभकामनाको प्रसंगमा विशेष गरेर नयाँ वर्षको प्रसंगमा चर्चित गायक मानिकरत्न स्थापित कुशोर संगीत नेपाल कलाभूषण चन्द्ररा शर्माको शब्द गीतकार किरण खरेलको नयाँ वर्षको उपलक्ष्यमा शुभकामना तिमीलाई नयाँ वर्षको उपलक्ष्यमा तिमीलाई शुभकामना मेरी पारू की गीत तिमी मेरो रजनी को धुन तिमी गीतकार किरण खरल को शब्द में मानिक रत्न को यह स्वर शुभकामना शेयर करना चाहे नववर्ष दुई हजार पन्द्रह को हार्दिक शुभकामना हमला ट्विटर में निरन उज्यालो एफएम र सम्पूर्ण अजर अमर गीतका प्रेमी श्रोताहरूमा नव वर्ष दुई हजार पन्ध्रको हार्दिक मंगलमय शुभकामना भनेर लेख्नुभएको छ यो शुभकामना दिनु एकदमै ठूलो हिम्मतको कुरा पनि हुँदो रहेछ आफ्नो हृदयबाट शुभ इच्छा वा शुभेच्छा व्यक्त गर्न सक्नु कोशिश पनि हुने रहेछ प्रसिद्ध हिन्दी उर्दू साहित्यकार कृष्ण भनेका छन् तिमीले कहिले दुश्मनको छोरालाई प्रेमको नजरले हेर्यो तिमें कहले साथी वा साथी को परिवार स्नेह को नजर ले ह्यौ व तिमें सबभा मन न पंचे बिहान भेटने बितीक गुड मर्ंग भाग तिम्रो जीवन आधा खे गृष्णच को यह महावानी घरी घरी समझिदा कि लगता हमी हिम्मत सकते कहीं आपने मैं हाँसर बोलन को नया वर्ष में कहीं हमें हिम्मत कहीं हम टेसबुक में वा इसरी रेडियो का कार्यक्रम मफतना शुभेकलाई प्रियजन वप्रियजन शुभकामना दिन सकसत हमें जुटाऊन पर्च आज सब भाला बधाई ज्ञापन करना चाहिद्व गायक दीप श्रेष्ठ जिसको रचना गायन रंगीत का कारण वहां संगीत में योगदान पुरै बापत गंकी धुसवा बसुंधरा प्रतिष्ठान के आगामी माघ एक गते पचास हजार रूपया सहित वरिष्ठ संगीतकार पुरस्कार उहाँलाई दिइँदैछ र गायक संगीतकार गीतकार दीपश्रेष्ठलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु यो जानकारी संगै यसपालि काठमाण्डुमा विभिन्न कार्यक्रमहरू भए सन् दुई हजार चौधको विदाईसँगै यसपालि काठमाण्डुमा विश्व कवि भनेर चिनिएका उर्दूका महाकवि मिर्जा गालिबको सम्झनामा पैमण्डुको तेइसौं संस्करणमा मिर्जा गालिबका गीत गजलहरू गाइए र उनको सम्झना र श्रद्धांजलिमा कविता वाचन भयो आजको नागरिकले लेखेको छ काठमाण्डुस्थित नेपाल भारत पुस्तकालयमा मंगलबार चर्चित भारतीय गजलकार मिर्जा गालिबका रचना वाचन र श्रवण गर्दै उनलाई सम्झना गरियो भारतीय दूतावास र बीपी कोइराला भारत नेपाल फाउडेशनले हरेक महिना गर्ने पैमण्डुको तेइसौं संस्करणमा गालिब का रचना सुन्ने अवसर जुड़े हो इस संस्करण को, को पोईमण्डु कवि समीक्षक फिल्म निर्देशक तथा गीतकार चेतन कार्की गजलकार गालिब का विविध आयाम बारे बोले का थे कार्यक्रम में कार गालिबले गजल्ला कसरी संसारभर लोकप्रिय बनाए भन्ने विषय धारणा राख इस संदर्भ में गालिब को सम्मान में लेखक को कविता वाचन कर प्रतिष्ठान सचिव अभय के गालिबको जीवन दृष्टिकोणलाई आफ्ना कविता मार्फत अभिव्यक्त गरेका थिए उनले पैमण्डुमा दर्शकहरूको सक्रिय सहभागिताको निम्ति धन्यवाद पनि व्यक्त गरे गायक द्वय शैलेश सिंह र प्रवीण बराइलीले गालिबका महान गजललाई गाएर मंचमा सुनाएका थिए भने कविहरूले कविता गजल वाचन गरेका थिए विशेष गरेर नेपाली गजलका श्रद्धेय पात्रहरू ज्ञानवाकर पौडेल रवि प्रांजल गोपाल चन्द्र दास उदय र गोपाल अक्षले गजल भाषण गर्नुभएको थियो यो गएको पैमण्डुको तेइसौ संस्करणको बारेमा जानकारी मिर्जा गालिबका बारेमा यो कार्यक्रम भएको थियो नेपाल भारत पुस्तकालय सुमा नेपाल भारत पुस्तकालय नेपाली साहित्यको लागि एउटा महत्वपूर्ण ठाउँ पनि हो चर्चित लेखिका पारिजातले पहिलोपटक शंकर लामी भेट्न गएको नेपाल भारत पुस्तकालयमा तर भेट रमाइलो पनि थियो पारिजात पुगिन् र सोधे काउन्टरमा बसेको मान्छेलाई म शंकर लामी भेट्न आएको उहाँ हुनुहुन्छ र काउन्टरमा बसेको मान्छेले भन्नुभयो तपाईँ बाहिर बस्दै गर्नुहोस् वहाँ आउनुहुन्छ र पछि काउन्टरमा बसेकै मान्छे अर्को कोट लगाएर बाहिर आए र भने भन्नुहोस् म शंकर लामी छाने हुँ अनि अघि तपाईँले भन्नुभएन भन्दा पारिजातलाई उहाँले जवाब दिनुभयो अघि तपाईँलाई भेटेको मान्छे लाइब्रेरियन शंकर लामी छाने हो अब म बाहिर आएको चाहिँ लेखक शंकर लामी छाने हो यसरी यी दुईको परिचय नेपाल भारत पुस्तकालयको प्राङ्गणमा भएको थियो र महाकवि देवकोटाले नेपाल भारत पुस्तकालयमा नेपाली विध्यार्थीहरूलाई नेपाली शिक्षक शिक्षिकाहरूलाई सदस्य बनाउन ठूलो पहल गर्नुभएको थियो देवकोटा स्वयं साइकल लिएर धेरै विद्यार्थीहरूको घर पुगेर नेपाल भारत पुस्तकालयको सदस्य बनेको हो भनेर उहाँले सोध्दै हिँडेर कैवटा सदस्य बनाउनु भएको छ त्यो नेपाल भारत पुस्तकालयमा यसपालि तेइसौं पोइमण्डु पोइमण्डु अर्थात पोइम इन काठमाण्डु शीर्षक अन्तर्गत मिर्जा गालिबका रचनाहरू वाचन गरियो मिर्जा गालिब अत्यन्त रोचक व्यक्ति थिए विश्व साहित्यमा दुई हजार अड्तीस वर्ष दुई सय अडतिस वर्षघि जन्मेका मिर्जा गालिबका अनेकौं नाउँ छन् असद उल्लाह खान मिर्जा नौश नौसा यी विभिन्न नामले उनलाई चिनिन्छन् तर उनको बारेमा निकैवटा लोकप्रिय कथा छ जुन कथा का कहिले काही देवकोटामाथि कहिले सेक्सपियरमाथि कहिले आइनसाङमाथि पनि सारिएको छ सा। यसबारेमा पछि चर्चा गर्ने नै छौं अब फेरि हामी शुभकामनालाई लिँदैछौं यहाँ हामीलाई दाहाल विनोदजीले शुभकामना पठाउनु भएको छ नव शुभकामना अजर अमर गीत टीम प्रकाशदाई अनि उहाँले सचिन्द्र गौतम लेख्नु भएको छ तर उहाँको नाम हो शशीन्द्र गौतम अनि उज्यालो टीमलाई नागोया जापानबाट दाल विनोदजी यहाँलाई पनि हाम्रो शुभकामना त्यसै गरिकन हाम्रा मित्र करूण थापा गीतकार पनि हुनुहुन्छ उहाँले पनि हाम्रो शुभकामना पठाउनु भएको छ वहाँलाई पनि हार्दिक शुभकामना अजर अमर गीतहरूको टोलीको तर्फबाट यहाँको साहित्यिक जीवन अझै समृद्ध होस् भन्ने हामी कामना गर्दछौ शुभकामनाको श्रलामा अर्को गीत छ चाँदनी शाहको शब्द नातिकाजीको संगीत र तारादेवीको स्वर to become now. स्वर किन्दरी तारादेवीको स्वर नाति काजीको संगीत र चाँदनी शाहको शब्दमा शिव खत्री लेख्नुहुन्छ हाम्रो फेसबुकमा कार्यक्रम अजर अमर गीत मार्फत उज्यालो नाइन्टी नेटवर्क एफएमको होल टीमलाई नव वर्ष दुई हजार पन्ध्रको उपलक्ष्यमा प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु अजर अमर गीत कार्यक्रमले सयौं भागका खुडकिलाहरू पूरा गर्दै हजारौं भागहरूसम्म चुम्न सफल होस् यही छ दुई हजार पन्ध्रको शुभकामना आबुधाबी युएबाट शिव खत्रीको त्यसै गरिकन नेहा पौडेलले लेख्नुहुन्छ प्रकाश नमस्कार साथै नया वर्षको शुभकामना हामी सौभाग्यशाली छौं हामी एक वर्षमा पाँच पाँचवटा नया वर्षको शुभकामना व्यक्त गर्न पाउँछौ त्यसकारण हामी कहिले पनि दुखी पनि हुँदैनौं भूपी शेरचनले भने जस्तै हामी अरूका खुशीमा पनि खुशी हुन जान्ने प्राणीमा पर्दछौं त्यसै गरीकन हामीलाई शुभकामना पठाउनु भएको छ दामोदर किराँतीले उहाँले पनि विदेशबाटै सायद पठाउनु भएको छ यो प्रकाश दाई सधैं झै आज पनि अजर अमरको पर्खाईमा हो आज त झन विशेष शुभकामना हेप्पी न्यू इयर टू थाउजण्ड फिफ्टिन भनेर उहाँले लेख्नुभएको छ र उहाँ जस्तै रवि पुडाथोकीले पनि जापानबाट लेख्नुभएको छ अजर अमर गीत र प्रकाश सरलाई नयाँ वर्षको शुभकामना माइल पनि प्रकाशदाईको आवाज सँगै पर्खिरहेको पर, छु अजर अमर गीतहरू र शुभकामना भनेर लेख्नुभएको छ व्यस्तबन्धु घिमिरेजीको प्राय समस्या भइरहन्छ आज थाहा छैन उहाँको के समस्या छ सा। उहाँको साहजीले कहिलेकाहीँ उहाँलाई कार्यक्रम सुन्न दिँदैन तर आज अहिले हेर पढ़ उहाँ के लेख्नुहुन्छ अंग्रेजी नयाँ सालको उपलक्ष्यमा उज्यालोको साथसाथै प्रिय कार्यक्रम अजर अमर गीतहरू अनि आदरणीय प्रकाश महाशयलाई हार्दिक मंगलय शुभकामना सधैँझै आज पनि कायदाका गीत सुन्न पाइयोस् भनेर लेख्नु भएको छ आ, वाले बीस मिनट अघि लेख्नु भएको छ हाम्रो फेसबुकमा यसै गरी दीपक कुमार जलन लेख्नुहुन्छ नयाँ सालले नेपालमा शान्ति र संविधान लिएर आओस् भनेर एमजी निर्दोष एकल यात्री लेख्नुहुन्छ नोवाकोर एफएमबाट यो कार्यक्रम प्रसारण भएको छैन भनेर उहाँले लेख्नु भएको छ यसै गरिकन तेजु ढुंगेल लेख्नुहुन्छ नयाँ वर्षको धेरै धेरै शुभकामना अजर अमर परिवारलाई म अहिले युए को अल खजानाको ठाउँमा छु भनेर लेख्नुभएको छ किरण किराँती लेख्नुहुन्छ आज अजर अमर गीतहरू सुनिरहेको छु दाजु यो अजर अमर रहोस् भन्नुभएको छ हामीलाई अमेरिकाबाट शर्मिला शर्मा लेख्नुहुन्छ ह्याप्पी न्यू इयर टू प्रकाश दाई एण्ड अजर अमर गीतहरू विश यू लङ लाइभ फर दिस प्रोग्राम टू हेप्पी न्यू इयर टू थाउजन्ड लेख्नु भएको छ सुदिन लेख्नुहुन्छ दाजु फर द फर्स्ट टाइम तपाईँको प्रोग्राम सुन्दैछु आइएम भेरी हेप्पी टू क्याच यू लाइभ शुभकामना लेख्नुभएको छ रोहित एच राईले देव प्रकाशदाई हेप्पी न्यू इयर टू थाउजण्ड फिफ्टिन एज अल वेज लिसनिङ टू हाङकङ आज, आज दिउँसो पुराना छुटेका अजर अमर गीतका एपिसोडहरू डाउनलोड गरेर सुने एक भन्दा अर्को पृथक र उत्कृष्ट लागे भनेर लेख्नुभएको छ गुप्ता तमुज्यू लेख्नुहुन्छ विश्यू हेप्पी न्यू इयर अल अफ यू भनेर त्यसै गरिकन सर काली ऊ गजलकार पनि हुनु उहाँको कृति पनि प्रकाशन हुँदैछ मूर्चुङ्गाका धुनहरू सायद उहाँको कृतिको नाम वाओ न्यू बिहानी को, को शुरूआत नै अजर अमर गीतहरूबाट भयो आज भर्खर उठेको प्रोग्राम शुरू भइरहेको रहेछ वाओ एण्ड वाओ हेप्पी इङ्लिस न्यू इयर टू प्रकाश दाई भनेर लेख्नु भएको छ मातृका दाहालले प्रेमदोज प्रधानको ओरिजिनल संग यो सिरीमा इन्द्रकमल सुन्ने उहाँले इच्छा पनि जाहेर गर्नुभएको छ शम्स विजेजीले नववर्ष उपमा अझ राम्रो गीतहरू कार्यक्रम अनि प्रकाशदायलाई शुभकामना लेख्नुभएको छ फेरि एकपटक यो शुभकामनाको श्रृङ्खला जारी नै रहनेछ यसबीचमा हाम्रो शुभकामना छ सबै हृदयशील प्राणीहरूमा जो जसले नेपाली गीत संगीत कला साहित्यलाई माया गर्नुहुन्छ वा नेपाली जनजीवनलाई सम्मानपूर्वक व्यतीत गर्नुहुन्छ ती सबैमा हाम्रो पनि शुभकामना अब यो गीत छ किरण खरेलको शब्द नाति काजी शिवशंकर को संगीत बच्चु कैलाश को स्वर में हृदय हृदय शुभकान त मेला शुभका मना मेला मल हो हृदय भरि कुमेर शुभका मनति मिला शुभकानति मिलाए हो वर्ष कैलाश को स्वर में रहोक यह शुभकामना संगे हामी खोकना चलती फाटम उत्तम राय शर्मिला राई, राई। प्रतिभावना नववर्ष दुई हजार पंद्रह को शुभकामना व्यक्त कर सुरेश अह्वालले भक्तपुरबाट लेख्नुभएको छ विगत केही समयदेखि हजुरको कार्यक्रम डाउनलोड गरेर सुन्दैछु त्यही कारण कुनै प्रतिक्रिया पनि पठाउन सकेको छैन दाईले पहिला पनि अहिले पनि धेरै गीतहरू र गीत संगीतका इतिहासहरू संकलन गर्नुभयो जुन निकै सराहनीय चा। छ दाई म चाहन्छु हजुरले यो जति पनि गीत संगीतहरू संकलन गर्नुभएको छ ती सबैलाई संग्रहित गरेर एउटा छुट्टै संग्रहालयको स्थापना गर्ने तर पनि यसो सोच बनाउनु भए अझ राम्रो थियो कि अझ केही कार्यक्रम मार्फत नै यसको लागि केही पहल गरे कसो होला थाहा छैन दाजुले विगतमा सगरमाथा एफएममा संग्रह गर्नुभएका गीतहरू सुरक्षित छन् कि छैनन् प्रकाश दाई त्यसैले हजुरले जीवनमा यति धेरै मेहनत गरेर जम्मा गर्नुभएको सम्पत्तिको सही संरक्षण र सम्वर्धन हुनु भन्ने मेरो विचार हो हजुरको के विचार छ यदि यो काम गर्न सकियो भने नेपाल र नेपालीको लागि ठूलो दिन हुनेछ अवश्य पनि सुरेश आलीजी यहाँको शुभेच्छाको लागि धन्यवाद यो हामी सबैको चिन्ताको विषय हो नेपाली गीतको संरक्षण हुनुपर्छ र यसैको पहल स्वरूप नै उज्यालो नाइन्टिन नेटवर्क मार्फत हामीले यो कार्यक्रम शुभारम्भ गरेका छौं शशेन्द्र गौतमजीले पनि यसबारेमा एउटा सोच बनाइरहनु भएको छ हामी केही ठोस निर्णय अवश्य गर्ने नै छौं हामी अझै पनि अप्राप्य गीतहरूको खोजीमा जुटिरहेका छौं राजेन्द्र श्रेष्ठजीले पनि हेप्पी न्यू इयर टू भनेर शुभकामना पठाउनु भएको छ सम्पूर्ण मित्रहरूमा त्यसै गरिकन डत्र रतेले पनि सुन्दर अभिव्यक्तिका साथ शुभकामना पठाउनु भएको छ थ्याङ्क यू फर गुड विशेष मे योर ट्राभल्स बी लेस एण्ड योर ब्लेसिङ्स बी मोर एण्ड नथिङ बट हेप्पिनेस कम्स फ्रो यर डोर बत्ती छैन सो मिसिङ अजर अमर गीतहरू भनेर लेख्नु भएको छ उहाँले उहाँले कसरी सुन्दै हुनुहुन्छ त्यो पनि बडा दुःख लाग्यो अनि नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खडगाजीले पनि हेप्पी न्यू इयर टू थाउजण्ड फिफ्टिन टू उज्यालो नाइन्टी नेटवर्क भनेर पठाउनु भएको छ धन्यवाद नवलजी र हाम्रो यो कार्यक्रम सुनेर यहाँले राख्नु भएको रूचिको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छौ यहाँले उज्यालो नाइन्टी नेटवर्कको यो अजर अमर गीत कार्यक्रम उज्यालो नाइन्टी नेटवर्क बाहेक काठमाडौँ बाहिर पोखरा कास्कीमा रेडियो तरंग सखुवासभामा खाँदारी एफएम खोटाङ हलेसीमा हलेसी एफएम बुटवल मिलन खस्यौली एफएम चितवनमा सिन्धर्जी एफएम नारायणी एफएम वीरगंज वर्सामा रेडियो चितवन रत्नगरमा अनि मकवानपुरमा हेटौँडा एफएम बाजुरा मातडीमा रेडियो पौरखी माडी चितवनमा रेडियो माडी सुर्खेतमा बुलबुले एफएम रूपन्देहीमा रेडियो मलमला धनकुटामा रेडियो मकालु सुर्खेतमा रेडियो भिरी एफएम धादिङमा रेडियो धादिङ पाल्पामा श्रीनगर एफएम उदयपुरमा रेडियो त्रियुगामा सुन्न सक्नुहुनेछ यस यहाँले कहाँ कहाँबाट सुनिरहनु भएको छ हामीलाई जानकारी दिन सक्नुहुनेछ शुभकामनाका यी क्रमहरूका कुरामा विश्वका धेरै प्रसिद्ध गायकहरूले पनि शुभकामनाका गीतहरू गाएका छन् चाहे श्री वन्डर चाहे बब डायलन त्यसै गरिकन विटल्सले पनि कैयौं शुभकामनाका गीत तयार पारेका छन् तर काठमाण्डुको विशाल रंगशालामा जापानबाट आएको पहिलो सांगीतिक टोली गोधाइगो जसको भव्य कार्यक्रम पनि रंगशालाको हजारौं हजार दर्शकका बीचमा तिनले पनि नेपाली शब्दमा हाम्रो केटाकेटीको नाउँ राम्रो छ भन्ने शुभकामना गीत गाएर तीसको दशकमा काठमाण्डुको सांगीतिक जगतमा तहल्का मचाएका थिए गोदाईगो नै पहिलो विदेशी सांगीतिक समूह थियो जसले दशरथ रंगशालामा भव्य कार्यक्रम गरेर नेपाली दर्शकलाई संगीतप्रति आकर्षित गरेका थिए र त्यसको धेरै वर्षपछि मात्र यो रंगशालामा क्यानाडियन गायकले पनि आफ्नो कार्यक्रम प्रस्तुत गरे ये धरने क्रम हम जना गायक को नाम हो जोन लेनन, वहां को यही महीना गई महीना को डिशेबर को नौ तारीख को दिन धर वर्षअ थियो, डकोटा कंपाउंड में वहां को अत्यंत प्रिय फैन मार्क डेविड चेपमैन ने ले। जोन लेन ले, पछाड़ी प्रेमपूर्वक बोलाए हाई जोन लेंडन ले बोला जोन लेंडन ने ले फर्क हेने जोन लेन झाती ले, गोली हानेर मारिदिए र पछि पक्रिएपछि मार्क डेभिड चेफम्यानको हातमा एउटा किताब थियो त्यो किताब उनी पढ्दै थिए द क्याचर इन द राई र त्यो किताब पढ्दै गरेका चेफम्यानले के भने भने, म जोन लेननलाई ले यो प्रसिद्धिको शिखरबाट झरोस् भन्ने चाहन्न त्यसैले उनलाई यही समय मरोस् भनेर मैले मारेको हुँ भनेर उनीले गिरफ्तारी दिए र अहिले पनि मार्कडेभिड चेफम्यान जेलमा छन् सजाय भोग्दैछन् र विश्व प्रसिद्ध गायक जोन लेननको सम्झना मात्र हामी गर्न सक्छौं तर जोन लेननले विश्वका धेरै नागरिकहरूका लागि पृथ्वीका नागरिकहरूका लागि इमेजिन देयर इज नो हेभन जस्तो गीत गाएर शुभकामनाको विशाल हृदय व्यक्त गरेका थिए यी सबै जानकारीका बीचमा हामी कुराकानी गर्दैछौं शुभकामनाकै बारेमा ड्यानियल दाहाल लेख्नुहुन्छ कति रमाइलो वर्षकको पहिलो दिन अजर अमर गीत सुन्न पाइयो त्यो पनि शुभकामनाका गीतहरू प्रकाशदााई र सशिन्द्र गौतम अनि पूर्वजालो टीमलाई शुभकामना वहाँ सुनसरीबाट हुनुहुन्छ दाहाल ड्यानियलजी अनि वसन्तजी हुनुहुन्छ एउटा पृथक रेडियो कार्यक्रम अजर गीतहरू जसको कारण अचेल आइत सोम र बिहिबार अरूभन्दा प्रिय लाग्छ धन्यवाद सा। सामी दाई भनेर लेख्नुभएको छ हाम्रा चर्चित लोकगायक विमल डाङ्गी आउनुभएको छ हाम्रो ट्वीटरमा लेख्नुहुन्छ नयाँ वर्ष दुई हजार आगमन आगमनसँगै सबैलाई हार्दिक मंगलमय शुभकामना जय गीत जय संगीत भनेर लेख्नुभएको छ विमल डांगीजीलाई बधाई छ किनकि उहाँ फेसबुक र ट्वीटरमा यो अजार अमर गीतहरू मार्फत छाउनु छाउनुभएका कारणले हाम्रा दाई गीतकार किरण खरेलले विमल डांगी कति सक्रिय रहेछन् आजकल भनेर उहाँले सन्देश पठाउनु भएको थियो किरण दाईको शुभकामना पनि विमल डांगीलाई मैले यही मार्फत व्यक्त गरे जयसिंह महराजी लेख्नुहुन्छ अजर अमर गीतहरूले दुई हजार नेपाली गीत संगीतमा नयाँ इतिहास कायम गरोस् बढ़ी भन्दा बढ़ी नेपालीलाई खुशी बनाओस शुभकामना प्रकाश दायी भनेर लेख्नुभएको छ जयसिंह मराजी कोशिश त सबैलाई खुशी बनाउने नै हो तर संविधानै आएन भने कति मान्छे खुशी होलान् त्यो पनि चिन्ता छ संगीतले मात्र खुशी मान्छे होलान् कि नहोलान् त्यो पनि एउटा प्रश्न छ विजयपुर लेख्नुहुन्छ उहाँको नाम के सिटौला रहेछ लिस्निङ एण्ड इन्जोइङ अजर अमर गीतहरु भनेर अनि फेरि ऋषिजी नै हुनुहुन्छ ऋषि कुटीको नव वर्ष दुई हजार शुभकामना सबैमा मेरो पनि भनेर विष्णु घिमिरे नयाँ वर्षको शुभकामना सँगै नयाँ संविधान पनि आएको भए कस्तो राम्रो हुनेथ्यो तर जे भए पनि नयाँ वर्षको शुभकामना हामीले यति कामना, कामना गरेका छौ सायद संविधान पनि सही सलामतै आउला कि भन्ने आशा गरू शुभकामनाको फेरि पनि एउटा प्रसंग छ नवर्देन रूम्बाको शब्दको स्वरमा कसैको कति माया स्वस्तो सानो सबना शुभकामना थियो दावा ग्यालमाको स्वरमा आवाज थियो यहाँ जित्नेलाई शुभकामना पाप धर्मको निसाफ तिमीले गर्नु सही गलतको माफ पनि तिमीले गर्नु एउटा पराजित प्रेमिकाले एउटा विजयी प्रेमीलाई विजितलाई दिएको यो बधाई हाम्रो शुभकामना गीतको एउटा श्रृङ्खलामा हामीसँग दुईवटा शुभकामनाका गीतहरू छन् तर हामीले कन्जुसै गर्नुपर्छ समयको कारणले गर्दा हामी एउटै मात्र शुभकामना गीत बजाउन सक्छौं आज यहाँहरूलाई हाम्रो धेरै धेरै अनेक अनेक, अनेक शुभकामना र यो अनेक अनेक कामनासँगै हामी साँच्चै नै नेपाली संगीतको प्रवर्धनका लागि उज्यालो नाइन्टी नेटवर्कको यो पहलसँग यहाँहरू पनि सहभागी हुनुभएकोमा हृदय त धेरै नै आभारी छौं यहाँले पनि आफ्नो नबडा शक्तो सहयोग गरेर नेपाली संगीतलाई माया गर्नुहोला गोपालजी जङशाहले आछाम मंगलसेनबाट शुभकामनादायी नयाँ वर्षको भनेर पठाउनु भएको छ कार्यक्रम सुन्दै हुनुहुन्छ गोपालजी जङशाहजीलाई धेरै धन्यवाद एउटा दुःखद खबरका बीचमा हामीलाई शुभकामना आएको छ राजेश्वर उदयजीको राजेश्वरजी बिरामी भएर अस्वस्थ हुनुहुँदो रहेछ र औषधि खाएर सुति नै सक्नु भएको रहेछ झस्केर उठ्नुभएछ र उहाँले यो कार्यक्रम सुन्न भ्याउनुभएछ यदि प्रकाश सायमी र शशीन्द्र गौतम र अजर अमर गीतका असल सारथीहरू सँगै र एकै सोचका र सृजनात्मक ऊर्जाशील सोचको मिलन नभएको भए र कार्यक्रमको स्वरूप र प्रकृतिमा एकात्मकता नआएको भए सायदै नेपालको स्वर्णिम युगको कालजै गीत संगीत र रचनासँग जोडिएको प्रायः दुर्लभ नई जानकारीहरूको प्रसारण त्यो पनि अति नै जादूगरी आवाजमा सुन्दर प्रस्तुति हामी यति धेरै देश विदेशमा रहेका नेपाली सांगीत प्रेमीहरूलाई सांगीतिक एकता प्रस्तुत गर्न सक्ने अरू कोही हुँदैनथ्यो र सुन्न पाइँदैनथ्यो होला देशमा एकताको खडेरी परेको बेलामा संगीतको शक्तिको रूपमा हामीलाई पर्खेर बस्नुपर्ने गरी एकताबद्ध बनाएको छ नशानै लगाइदिएको छ कालजय नेपाली गीतको कार्यक्रमले यस्तो पो कार्यक्रम जसको जसले मनाउने वर्ष भए पनि यो संसारमा नववर्ष दुई हजार पन्ध्रको शुभारम्भ दिन अजर अमर गीतहरूको कार्यक्रमलाई कालान्तरसम्म निरन्तरताको लागि शुभकामना विशेष गरी प्रकाश सामी दाजु जशेन्द्र गौतम लाई बधाई शुभकामना पक्कै पनि तारादेवीले गाउनुभएको शुभकामना भने गीत बज्नेछ होला भनेर यो तारादेवीको स्वरको गीत बजिसकेको छ सा। तारादेवीको स्वरको अर्को गीत पनि अवश्य पनि बज्छ राजेश्वरजी हिजोदेखि अलि अस्वस्थ भई तानचेन मिशन अस्पतालमा उपचार गर्दा गर्दा सेवन गर्नुपर्ने औषधिको कारण झण्डै सुतेछु र जसकेर मेरो अजर अमर गीतहरूको कार्यक्रम सुन्नु छु भनेर बिउ जिए र दोस्रो गीत गोपालन्दको गीत बजिसकेको रहेछ गीत सुन्ने क्रममा शुभकामना लेखिन बिर्सेको क्षमा चाहन्छु अब त कार्यक्रम सुनेपछि संसारको कुनै औषधिले गर्न नसक्ने आराम कालाजय गीत अनि प्रकाश दाजुको सुन्दर प्रस्तुति दिनेछ पत्यार नलागे ना उज्यालो नाइन्टी नेवक अनलाइन सुन्नु भए डाउनलोड गरेर सुन्न सकिन्छ भनेर उहाँ लेख्नुभएको छ रायेश्वर उदयजी यहाँलाई हार्दिक धन्यवाद अब कार्यक्रमको अन्त्यमा तारादेवीको स्वर माथि गाजीको संगीत विश्व बल्लभको शब्दसँगै विदा हुन चाहन्छौं हामी अर्को आइतबार नौ पन्ध्रमा भेट्ने नै छौं शशीन्द्र गौतम र प्रकाश सामीलाई विदा दिनुहोस् भी चा, चा शुभकामना